भाइहरू यो जीवन देख्दा सेतै फुल्नु भएको छ जसको न बाक्लो न्यानो कपडा छ नचाहिने ओर्ने ओछ्याउनी छ यस्तो जीवन देख्दाखेरि तपाईँहरू जस्तो युवाहरूले के पाठ सिक्नु भयो तपाईँको नाम युवराज कुमार के पाठ सिक्नुभयो यो जीवनबाट यो जीवनबाट अब गर्नुपर्छ राम्रो गर्नुपर्छ तपाईँको नाम, नाम किरण कसरी लिनुभएको छ यो जीवनबाट यो देख्नुभयो तपाईँले प्रत्यक्ष देख्नुभयो नदेख्नेहरूले त भन्दान् यो कहाँको एउटा काल्पनिक कुरा ल्यायो भने भन्दान् तपाईँले त प्रत्यक्ष देख्नुभयो मैले देखिरहेको यो कोहीरो हेर्नुहोस् यी वृद्धको यो अवस्था हेर्नुहोस् दुई चारवटा भाँडा हेर्नुहोस् जसको एउटा मात्रै पकाउने रहेछ त्यही पनि पकाउने चिज चाहिँ छैन तिनटा कुटरबाट यतिकै यतिकन चावल निकालेर भात बसाल्नु भयो अनि तापकेमा के बसाल्न के बसाल्न सोद्धाखेरि उहाँले कन्तमुल भन्नुभयो के पकाउन त्यो त अब हामीले देख्थ्यो पाकिरहेको थियो ठिक भन्नुभयो उहाँले कन्तमुल जो हाम्रो पिता पुर्खाले आउने गर्थे होइन हामीले देख्न पाइँदैन कन्तमुल ठिक भन्नुभयो उहाँको लागि आठो ढिँडो रोटी पनि कन्तमुल बनेको छ पक्कै पनि उहाँले ठिकै भन्नुभयो उहाँको वचन टर छ बोल्न चाहनुहुन्न यही जीवन खोज्न हामी यस उडारमा आइपुगेका छौँ भनेपछि तपाईँलाई कसैले सहयोग गरोस् भन्ने पक्षमा हुनुहुन्न गर् त गरेन अब गर्छन् कसैले गर्दैनन् र तिनी कुरा चाहिँ लफडा नगरौँ पैसा चाहिन्छ चाहियो यति भएन अर्का गरिदिनु खाएर यति भएन राम भन्ने अब पर्दैन काम गर्ने खर भएर मर्दैन भन्छ मेरो पैसा पनि तपाईँलाई चाहिएन पर्दैन भाडा लाग्छ गइहाल्छ त्यो धन्यवाद लागि त कुरै भएन के गर्नु पराण थाम्नको वास्तु जेउनु डालो पला उयो डालो खाना पर्ने रहेछ यति हो हजुर यति भए पनि छोडेर जाने हो यहाँ चाहिँ नि छ भन्ने यति हो मैले जम्मै छोडेर जाने हो यहाँबाट छोडेर जाने हो संसारले छोडेर गएको छ बाबुबाजेले छोडेर गयो भने त थपुर मालाईसँग जन्म नपऱ्यो त्यो पैसाले आफ्नो गर्नु पऱ्यो पैसा तपाईँले बाँसको चुवैँ काट्नु हुँदो रहेछ यसबाट पनि त तपाईँलाई दुई चार पैसा त आउँदा नि हुँदो अझै गर्नुहुन्छ नि तपाईँले गरिरहनु भएको छ यही ओडार बार्नको लागि ल्याउनु भयो हो ए लल बार्नुस तपाईँलाई बरु थप सहयोग गर्न पऱ्यो हामी जुटाइदिउँला तपाईँले यो राम्रोसँग बार्नुहोस् है बाछु त नलाग्ने है है बुवा ए साउनेले यहाँ सोतिङले बजेले दिउँसम्म बहना दिउँसम्म दिन्छन् दिन्छन् तपाईँ पिर्न गर्नुहोस् है त्यति ओडार पनि कसो नदिलन रहेछ उसले ए यो ओडारमा भनेरै बस्नु भएकोले दिएको हो सब दिएको हो अनि तपाईँलाई मैले चामल सामान ल्याइदिएर खानुहुन्छु है चामल म को मान्छे हो म तङ्गासमै बस्छु पहिला मुस्कोट हो घर सबै थाहा छ नि तपाईँलाई मुस्कुट चन्द्रबहादुर त होइन त्यही त गोमबहादुर मेरो दाई हो आ... कि ल ल राम्रो छ राम्रो छ ल ल मेरो हिन्दू बेला भएमै छ मेरो यहाँ धेरै बस्ने ट्याम्प छ मैले केही सहयोग गर्नु पर्दैन त्यसो भाइ के सहयोग हुन्छ के सहयोग हुन्छ हुन्छ नि के सहयोग हुन्छ बुढोमावली हो खुच्चे त्यसको चाहिँ नि बाउका दिदीको नाति हुम्रा त हो गर्छन् पढाइले गर्छ म पढाइ भए पनि सुन्नु न अहिले पकाउने केही छ कि छैन मागेर ल्याउनु ए यो सय रुपियाँ लिनुहोस् हातमा किन म तपाईँको नाति छोरा जस्तै मान्छे हो नि तपाईँ अहिलेको छाक आफै किनेर खानुहोस् मागेर नखानुहोस् यसो भयो आफ्नो भाग्य कर्माले ल्याएको कुरा कसैले हरेर हर्दैन है धेरै कुरा नगर जानियो भने पैसा सम्झेर जाने सम्झेको छु लगाउनु पैसा पर्दैन पर्दैन गमेका भाइ होइछ हामी धेरै भाइ छौँ तपाईँले आफ्नो बारेमा खोतल्न नचाहेपछि मैले पो आफ्नो किन दिउँ र सबै कुरा भयो भयो भयो यसबाट पनि थाहा हुन्छ उनी स्वाभिमानी जसले कसैको हातबाट एक पैसा मफतमा नलिने दयामा नलिने यस्ता स्वाभिमानी मान्छेहरू यसरी नै मर्ने गर्दो रहेछन् उनी मागेर खान्नन् काम गरेरै खान्छन् भन्ने कुरा पुष्टि गर्दछ सेतै फुलेर पनि उनी काम गर्न जाँदैछन् बाँसको चोया काट्न जाँदैछन् यस उडार भित्र उनले चोया काट्दैछन् ले काम गरेरै खानुपर्छ मागेर होइन भन्ने पाठ पनि हामीलाई सिकाएका छन् यही पाठहरू अरूले पनि सिकुन् भन्ने आग्रह गर्दछौ किन हेला गरी श्रीमतीले तपाईँलाई कुरा नगरो न धेरै फाल्टु कुरा श्रीमतीको कुरा कसैले बुझ्न सकिन्छ मर्ममा पऱ्यो जिन्दगी यो मुरीको भर्म परे आँसुको त मूल छैन भल सिको पाल छ म त हेरे म हेरे सुनीहाल भ्रोता जीवन देखी नतीक्षण भैया बीतीक्षण नसले कसाई मया गयो अह गी विवाह करे छाड़े गईन्खुरो बजारे जीविका कर खोजो दुनिया को हलो कोदालो गयो चित्री काम करो करते गर उस जीवन धा गा भो मजदूरी कर जीवन धा गा भी गांव मन बहकाउ घर छोड़कर हिड़ो बाईस वर्ष भो उस को वस्ति चोर हस्तीचोर गावि छाड़े जे जन अंश छुनियाई गे वहाँ को शब्द में ये पढ़ाई बने का बाटा हेला भैयानबे वर्षीय खड़कबहादुर ली, यो तमगास भुजेल एउटा पर्ने उडारमा बास बस्नु भएको छ त्यसैलाई मनन गरेर जीवनदेखि पाठ सिकाउ र यस्तो हुनबाट अन्य मानिसहरूलाई पनि बचाउ सहयोग गरौ भन्ने आग्रह गर्दै म यस उदा चाहन्छु तपाईँ यहीँ ओडारमा बसिरहनुहोस् तपाईँ डराउनु पर्दैन यहाँ शौचालय पनि बनाउनु भएको रहेछ चुलो बनाउनु भएको रहेछ तपाईँको लागि यो सबै महल हो बुवा तपाईँ न डराउनु होला है डराउनु डराएर डराखु खोल्ले सकिन्छ gül घरबार बहीन वृद्ध को आज लाईजांगेगा सामुदायिक रेडियो स्काई अमगास वेडिओे खबर सुंदा ते रेडियो को ठेगाना स्टूडियो को टेलीफोन मार्फत हामी सुझाव सलाह प्रिया पठाउन सकूने गांव ठाव को समाचार ओजे का खबर गर्नु परे अंठानब्बे पांच सत्तरी एकसट्ठी पांच सौ तीसमा सूचित कर सकूने अवस्थेल उजेल खबर सुनेर सात दिने सुर्ता अविधि में सात दुलसिंह विशेष धन्यवाद दीदी मज़ को साथी प्रेम सुनार बिदा चाहु नमस्ते